स्थानीय निर्धारण करना आयोग को मैच थप्ने प्रधानमंत्री दाल को तैयारी उप्रधानमंत्री महरा रीन का परराष्ट्र मंत्री भेटवार्ता नेवि <स्था> को अध्यक्ष में आठ को उम्मीदवारी देबार पौडे पक्ष एक, एक बागी दौंडे में जीप र ट्रक थोकिदा चार जना को मृत्यु दस जना घाइते <स्था> <स्था> ग्वांतो नामो वो पंद्रह यूएई स्थान फिलिपिन्स का राष्ट्रपति द्वारा शांति वार्ता का आग्रह र अखिल नेपाल फुटबल संघ एन्फाले नयाँ नेतृत्व चयनका लागि आगामी कार्तिक आठ गते साधारण सभा गर्ने निर्णय प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र रे इन्टरनेटमा रेडियो दौत दौत युनिटी प्रसारण भइरहेको राति दस बजेको युनिटी खबरमा स्वागत छ म अबा गाउँपालिका नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमा निर्धारण आयोगको म्याद दुई साता थप्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तयारी गरेका छन् बालनन्द पौडेलको नेतृत्वको आयोगले प्रतिवेदन बुझाइसकेको छ त्यसमा नेपाली काँग्रेस र मधेसवादी दलले सहमति नजनाएपछि आयोगको कार्यक्षेत्रधिकार थप म्याद थपेर पुनः प्रतिवेदन तयार पार्ने तयारी गरेका हुन् प्रचण्डले आज आयोगका पदाधिकारीसँगै सर्वदलीय बैठक डाकेका थिए आयोगले बुझाएको प्रतिवेदन यथावत कायम राखेर आगामी मङ्सिरमा नै निर्वाचन गर्न नेकपा एमाले दबाव दिँदै आएको छ उसले प्रतिवेदन नचलाउन समेत सुझाव दिएको छ जुन आजको बैठकमा एमाले नेताहरूले दोहोऱ्याए तर नेपाली काँग्रेस र मधेसपादी दलका नेता एमालेको अडानमा सहमत भएनन् काङ्ग्रेस र मधेसपादी दलका नेताले सीमा निर्धारण त्रुटिपूर्ण रहेको बताउँदै गाउँलाई नगरपालिकाभन्दा बढाएर दुर्गम बनाउने गरी प्रतिवेदन आएको भन्दै आलोचना गरेका छन् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दूतका रूपमा चीन गएका उप प्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले चीनका परराष्ट्र मन्त्री वाङ यीसँग भेट गर्नुभएको छ भेट में वांग यकार गठन होने बितिक विशेष दूतला चीन पठाई में स्वागत करिस्थिति और आंतरिक मामिला जसरी परिवर्तन भीन मित्रता में परिवर्तन नीन चीन को, को आपसी विश्वास को आधार और द्विपक्षीय आपसी सहयोग परिवर्तन न होने पर भेट में उप प्रधानमंत्री सरकार परिवर्तन होने बारे जानकारी करा रीन बीच को संबंध पैला ज नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको एघारौं महाधिवेशनमा अध्यक्षका लागि आठजनाको उम्मेदवारी परेको छ पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्ष दुईजनाले प्यानल सहित उम्मेद्वारी दर्ता गराएका छन् भने दुईतर्फ एक एकजना विद्रोही उम्मेदवारी बाघिदिएका छन् देउबा प्यानलबाट अध्यक्षमा डलधुवाका नै नयनसिंह महर उम्मेदवारी परेको छ देबा पक्षकै सरोज थापा र नेता कृष्ण सिटौला गुटका कुन्दन राज काफ्ले महामंत्रीमा उम्मेदवारी दिएका छन् पौडेल प्यानलबाट भने अध्यक्षमा रोल्पाका मनोजमणि आर्याल आचार्यले उम्मेदवारी दिएका छन् दुई महामन्त्रीमा पौडेल प्यानलकै दीपक भट्टराई र हिमाल श्रेष्ठको उम्मेदवारी परेको छ दुवै यी आधिकारिक उम्मेद्वार बाहेक पनि एक एकजनाले विद्रोही उम्मेदवारी दिएका छन् देउबा देउवा पक्षमै रहेका शुभराम बस्नेतले अध्यक्षमै उम्मेदवारी दिएका छन् उनलाई देउवा पक्षकै नेता खुमबहादुर खड्काको समर्थन छ नवलपरासी दाउनेको ओह्रालोमा जीप र ट्रक ठोकिँदा चारजनाको ज्यान गएको छ बर्दघाटबाट पूर्व ना एक ज एक, एक नम्बरको जीप सिमेन्ट बोकेको ट्रकमा ठोकिँदा चारजनाको ज्यान गएको प्रहरीले जनाएको छ ज्यान जानेमा दुई पुरुष र दुई महिला छन् पिकनिक खाएर फर्किने क्रममा भएको दुर्घटनामा नवलपरासी सुक्रोलका 28 वर्षीय जीप चालक सुधाकर पाण्डेसहित तीनजनाको घटनास्थलमै ज्यान गएको हो ज्यान जानेमा भारत धरमपुरका 26 वर्षे चिन्टु साहानी नवलपरासी बन्जेरिया आठ बडको घर भएकी चौबीस वर्षीय धानुमती चौधरी र उनकी अठार वर्षे बहिनी चेतमाया चौधरी रहेका छन् दुर्घटनामा घाइते भएका दसजनालाई अस्पताल लगिएको छ महेंद्र नमुना उच्च मावि खलंगा डेलधुराको विद्यालय व्यवस्थापन समिति आज गठन गरिएको छ शिक्षा एन दुई हजार अठाइसको आठौं संशोधन दुई हजार दफा बाह्र अनुसार डरेलधुरा जिल्लामै पहिलो पटक नयाँ व्यवस्थापन समिति गठन गरिएको विद्यालयका प्राचार्य प्रेमराज बोहराले जानकारी दिनुभएको छ अभिभावकहरूबाट निर्वाचित हुने दुई महिला सहितका चारजना सदस्यमा महिलाबाट मञ्जु कालाखाती र विन्दु धानुक चयन भएका छन् भने जगन्नाथ ओझा र प्रकाश जैरू सदस्यमा अभिभावक बकका तर्फबाट चयन भएका छन् एन अनुसारको नौ सदस्य व्यवस्थापन समितिमा अवशिक्षक प्रतिनिधि एकजना वडा प्रतिनिधि एकजना र चन्दादाता संस्थापक तथा बुद्धिजीवीहरूबाट दुईजना मनोनित भएपछि समितिले पूर्णता पाउने भएको छ विद्यालयका प्राचार्य भने समितिमा सदस्य सचिवका रूपमा रहनु भएको छ ढलेलधुराको भित्री मध्य क्षेत्रमा पर्ने रङ्गुन नदीमा बगेर एक वृद्ध महिलाको मृत्यु भएको छ आज बिहान नदी तर्ने क्रममा बगाउँदा परशुराम नगरपालिका चार कटालकी उनासत्तरी वर्षीय वृद्ध हिरादेवी पन्तको मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ कटालबाट स्थानीय बजार लालुङ्गा जाने क्रममा पन्तलाई नदीले बगाएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक श्यामजङ शाहले उदृत गर्दै पत्रकार मानबहादुर महराले बताएका छन् मृतकको मिर्तक पन्तको सब बगेको ठाउँबाट दुई तीन सय मिटर तल नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ उक्त नदीमा पुल नहुँदा विभिन्न अत्यावश्यकीय कामका लागि नदी भएर आवत जावत गर्नेहरूले ज्यान नै जोखिममा राखेर नदी तर्नुपर्ने बाध्यता रहेको छ उक्त नदी तरेर ससाना बालबालिकाहरू समेत विद्यालय जाने गरेका छन् अहिले भने नयाँ पुल निर्माणाधीन रहेको छ उक्त नदी पर्ने क्रममा यस वर्ष मात्रै चारजनाले ज्यान गुमाइसकेका छनृ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 गरिएको स्थानीय विकास अधिकारी पुरुषोत्तम ढकालले जानकारी दिनुभयो जिल्ला विकास समितिले जिल्लामा रहेका सम्पूर्ण सरकारी तथा गैर सरकारी संघ संस्था र जिल्लामा का, जिल्ला कार्यक्रम सञ्चालन गरिरहेका कार्यालयहरूलाई समीक्षामा उपस्थितिका लागि आग्रह गरेको भए पनि सड़क डिभिजन कार्यालय कुलपाते शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय डोटी र जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय कैलालीको भने अनुपस्थिति रहेको जिल्ला विकास समिति डडेलधुराले जनाएको छ त्रिवी परीक्षा नियन्त्रण कार्यालय बल्कोद्वारा दुई हजार त्रिहत्तर वैशाख र जेटमा सञ्चालित मानविक तथा सामाजिक स्वास्थ्य सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको ग्रामीण विकास विषयको परीक्षाको परीक्षाफल मङ्गलबार प्रकाशित भएको छ परीक्षाफल डब्लु डब्लु डब्लु एनटीसी डट एनईटी डट एनपीमा भने नेपाल टेलिकमको सोह्र डायल गरी प्राप्त निर्देशन अनुसार पनि थाहा पाउन सकिनेछ सा। साथै चार नौ चारमा एसएमएस गरेर पनि थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ का क्यूबामा रहेको बन्दीगृह ग्वान्तोनामो वेबाट पन्ध्र कैदीलाई संयुक्त संयुक्त अरब इमिरेट्स युएई स्थानान्तरण गरिएको छ अमेरिकी राष्ट्रपति बाराक ओबामाले विवादास्पद बन्दीगृह ग्वान्तोनामो वो बन्द गर्ने योजना अघि सारे पनि कार्यान्वयन भएको थिएन यद्यपि उनकै कार्यकालमा कैदी स्थानान्तरण गरिएको यो दोस्रो पटक हो यसअघि पनि नौजना एमनी कैदीलाई साउदी अरब पठाइएको थियो स्थानान्तरण गरिएका कैदीहरूमा बाह्रजना एमनी र अन्य तीन जना अफगानी नागरिक रहो बंदीगृह में रहकर अंश कैदी को वर्षौदी सुनवाई बंदी गृह में रहकर अमेरिकी बंदी अमेरिका स्थान करने अमेरिकी सरकार योजना रहे अमेरिकी कांग्रेस कंग्रेस विरोध जमा का कारण कार्यान्वयन में आन सकता अमेरिकी पूर्व राष्ट्रपति जर्ज डब्ल्यूस को सन् दुई को सेप्टेम्बर एगार को आतंकवादी हमला क्यूबा में यह बंदी हो यहां रह कैदी बन्दीलाई चरम यातना दिने गरेका कारण विवादस्पद रहेको रहँदै आएको छ फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुट्रेलले शान्ति वार्ताका लागि सघाउन सबैसँग आग्रह गरेको छ उनले लामो समयपछि सुरु हुन लागेको यहाँको एक जातीय विद्रोही र सरकारबीच हुने गइरहेको शान्ति वार्ता सबै मिलेर सफा पार्नु पार्नुपर्नेमा जोड दिएको हो यहाँको एक विद्रोही समूह मोरो इस्लामिक लिबरसेन फन्ड र सरकार बिच शान्ति प्रक्रिया सुरु भएको छ उनीहरू बिच शान्ति सम्झौताको पालनाका विषयमा हालै मात्र सहमति भएको थियो उक्त समूहबीच यसअघि भएको शान्ति सम्झौताको कारण शनिवार नूर शांति स्थापना का दुवई पक्षी बीच सहमति इस सहयोग सफल पर्न पर्ने उनके मसिया को राजधानी क्वालामपुर में गत शनिवार द्विपक्षीय सहमति बमोजिम शनिवार शांति समझौता लागू होने मसिया को सरकार और यहां को उक्त समूह बीच को शांति समझौता गई करीब दुई वर्ष अगी ना थी तरपनी उक्त समझौता को ढिलाई में सरकार ने विद्रोही को दोष देखा आधी अब एउटा अखिल नेपाल फुटबल संघ एन्फाले नयाँ नेतृत्व चयनका लागि आगामी कार्तिक आठ गते साधारण सभा गर्ने निर्णय गरेको छ एन्फाका तत्कालीन अध्यक्ष गणेश थापालाई भ्रष्टाचारको अभियोगमा फिफाले निलम्बन गरेपछि नरेन्द्र श्रेष्ठले कार्यवाहक अध्यक्षको रूपमा जिम्मेवारी सम्हाल्दै आएका छन् फिफाले गत वैशाख 27 गते एन्फालाई पत्राचार गर्दै झडै नयाँ निर्वाचन गर्न निर्देशन दिएको थियो एन्फाका तत्कालीन वरिष्ठ उपाध्यक्ष ललित कृष्ण श्रेष्ठको निधनपछि सो पद पनि खाली रहेको छ आजपछिको एन्फाको बैठकले निर्वाचनको नियमावली अनुमोदन गर्दै सुजित केसीको नेतृत्वमा निर्वाचन, निर्वाचन समिति बनाएको छ यस्तै बैठकले हिमालयन शेर्पा र फेडरेस क्लबमाथि लागेको प्रतिबन्ध फुकुवा गर्न गोपालकृष्ण घिमिरेको संयोजककोमा अपील कमिटि समेत गठन गरेको छ यो सँगै राति दस बजेको युनिटी खबर सकिने लागेको छ जाँदा जाँदै प्रमुख समाचारका शीर्षक एक एकपटक स्थानीय निकायको सीमा निर्धारण गर्न आयोगको म्याच थप्ने प्रधानमन्त्री दाहालको तयारी उप प्रधानमन्त्री महरा र चीनका परराष्ट्र मन्त्री बीच भेटवार्ता नेविसको अध्यक्षमा आठको उम्मेदवारी देउबार र पौडेल पक्षबाट एक एक बाघी दाउन्डेमा जीप र ट्रक ठोकिँदा चारजनाको मृत्यु दसजना घाइते पान्तोनामो वोइबाट पन्ध्र कैदीलाई युएई स्थानान्तरण फिलिपिन्सका राष्ट्रपतिद्वारा शान्ति वार्ताका लागि सघाउन सबैसँग आग्रह र अखिल नेपाल फुटबल संघ एन्फाले नयाँ नेतृत्व चयनका लागि आगामी कार्तिक आठ गते साधारण सभा गर्ने निर्णय हवस् त समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रविधि सोगी धन्यवाद तपाईँ हाम्रा समाचारहरू रेडियो युनिटी डट पढ्न सक्नुहुनेछ चाहेको बेला हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यो सँगै आजका लागि हाम्रा सम्पूर्ण समाचार बुलेटिनको समय सकिएको छ हाम्रो भेट भोलि बिहान सात हुने नै छ आजलाई समाचार कक्षका सम्पूर्णसँगै म वीरेन्द्र पनि बिदा हुन्छु नमस्कार